अरु का सा गजल, गजल चौतारी गजल सुनने अपना गजल सुनावने गजल प्रस्तुति को साझा चौतारी कार्यक्रम गजल चौतारी गजल चौतारी गजल चौतारी चौतारी किमरो मुस्कान किमरो नमस्कार गजल चौतारीको पन्ध्रौं श्रृङ्खलाको प्रतीक्षामा बस्नुहुने तपाई सम्पूर्ण गजल मनहरूमा साहित्यिक अभिवादन यो एउटा अनलाइन कार्यक्रम गजल हो र आजको श्रृङ्खलामा पनि कार्यक्रम उत्पादन सहयोगी रविन्द शर्मा र प्रविधिका मित्र वासुदेव कुमार आरुवीसँगै म कार्यक्रम सञ्चालक डीएनके कुमार उपस्थित भइसकेका छु आज प्रेम दिवस बेबी तपाईँले आफ्ना मनका कुरा साट्ने दिन त्यसो त मनका कुरा हामी जति बेला पनि साट्न सक्छौँ यद्यपि प्रेम गर्नेहरूले आज यसलाई एउटा चाडको रूपमा पर्वको रूपमा मनाउने गर्दछन् यद्यपि तपाईँले कसैलाई मन पुराउनु भएको थियो होला र उसलाई चाहिँ आजकै दिन भन्छु भनेर आज एउटा स्पेसल डे पनि हो त्यसैले पनि आज भन्छु भनेर भन्नुभयो होला र तपाईँले आजबाट नयाँ सम्बन्धहरू गाँच्नु भएको छ अथवा पुरानो सम्बन्धलाई मरम्मत गर्नुभएको छ जे होस् जे गर्नुभएको छ सबै सबै प्रेम गर्ने जोडीहरूलाई धेरै धेरै शुभकामना र आजको कार्यक्रममा प्रेमका कुरा पीरतीका गजल प्रेमका गजल मायाका गजल यी गजलहरू वाचन गर्नेछौ हामीले जस कार्यक्रम सुनेर साथ दिनुहुन्छ भन्ने आशा गरेका छु शु। र सुरुवातमा चाहिँ मैले तपाईँ सम्पूर्णलाई एउटा मीठो गीत पेश गर्दै छु। यति चोखु यति मिठु दिउँला तिम्लाई माया विर्सानी संसारले पुराना प्रेमका कथा अवश्य पनि यो नारायण गोपालले गाउनु भएको गीत हो। तर अहिले पछिल्लो समयमा चाहिँ चलचित्र मेगामा राखिएको छ नयाँ आवाजमा त्यो आवाज, आवाज हो उदय सुकाङको एकदमै मिठो बनेको छ गीत यो गीत सबैलाई सुनाउँदैछौ हामीले तपाईँलाई सुनाउँदैछौँ हामीले लभ यु अल सो लेस इन्जोय विथो प्रेम था कथा यति चोखो यति मिठो देउला तिमलाई माया बेसने छ साराले पुरा प्रेम कथा यति चोखो k mm -hmm. सपनीमा पनि मलाई सुस्तरी छ हौ भित्र बस्नु तिमी छाति मानिद सपनीमा पनि मलाई सुस्तरी छ साधै साधै तिमी मेरी माया बनी यति चोख यति मिठो देउला तिमलाई माया बिर्सने छन् सारे पुराना प्रेमका कथा यति चोख यति मिठो देउला तिमलाई माया य चोखो यति मीठो दिवला तिमला मया बिर्सने सारा ने पुराना प्रेम का कथा अवश्य पी यो मया तीन दूला माया होला तपाईको सम्बन्ध कहिले पनि नटुटोस् यो सम्बन्ध भनेको डोरी जस्तै हो डोरीलाई चुडिन दिनु हुँदैन यद्यपि डोरी चुडियो भने त्यसलाई जतिपटक गाँच्न खोजे पनि गाँठो पर्छन् त्यसैले त्यो गाँठो परेको सम्बन्ध त्यति राम्रो हुँदैन त्यसैले डोरीलाई कहिले पनि चुडिन नदेऊँ विश्वासको डोरीलाई कहिले पनि चुडिन नदिउँ यही बोल्न चाहन्छु कार्यक्रमको कसैबाट र अब म कार्यक्रममा गजलहरू वाचन गर्दैछु र जो गजलहरू थुप्रै प्राप्त भएका छन् यी कुरालाई अलिकता थाती राखेर म गजल वाचन गर्दैछु नगरौँ होला आलोचना प्रणय दिवसको नगरौँ होला आलोचना प्रणय दिवसको छ सबैलाई शुभकामना प्रणय दिवसको कहिले मुस्कुराए जे गर्छु म कहिले लजाएजे कहिले मुस्कुराए गर्छु म कहिले लजाएज देखेर यार मिठो सपना प्रणय दिवसको छ सबैलाई शुभकामना प्रणय दिवसको आऊ आउ, आउ हामी खेर नफालौँ यो समयलाई मित्र आऊ आऊ हामी खेर नफालौँ यो समयलाई मित्र दिएर कसैलाई यातना प्रणय या दिवसको छ सबैलाई शुभकामना प्रणय दिवसको सही गरेँ या गलत गरेँ हजुर आफै भन्नुहोस् गरेँ या गलत गरेँ हजुर आफै भन्नुहोस् लेखेर मैले फरक भावना प्रणय दिवसको छ सबैलाई शुभकामना प्रणय दिवसको नगरौँ होला आलोचना प्रणय दिवसको छ सबैलाई शुभकामना प्रणय दिवसको प्रेम दिवसको शुभकामना बाँड्दै हुनुहुन्थ्यो नारायण पौडेल दिप हाल दुहाको तार भनेर आफ्नो नाम ठेगाना उल्लेख गराउनु भएको छ यो गजलको लागि धेरै धेरै धन्यवाद यसै गरी म अर्को गजल वाचन गर्दैछु गजल, गर गजल हो गजल प्रेमी प्रजित कुवर थुम पोखरा आठ स्याङ्जा बायाँ सिक्री भनेर आफ्नो नाम ठेगाना उल्लेख गराउनु भएको छ सा। उहाँको सामग्री यहाँ उठाउँदैछु म कसैले कसैले कसैले दिल तोडेर गए घाइते पारी छोडेर गए रेटेर मेरो निर्दोष मुटु रेटेर रेटेर मेरो निर्दोष मुटु साइनो अन्तै जोडेर गए घाइते पारी छोडेर गए मायाको बारी उजार पारी बैरीको खेती गोडेर गए साइनो अन्तै जोडेर गए आशाको दियो बालेर यता आशाको आशाको दियो बालेर यता पराई घुम्टो उडेर गए बैरीको खेती गुडेर गए बता आएर हिजो बतास बनी आएर आए हिजो पाइला आफै मुडेर गए कसैले दिल तोडेर गए घाइते पारी छुडेर गए यो सामग्रीको लागि धन्यवाद यसै गरी म अर्को गजल उठाउँदैछु डोली लि ली लिन आउँछु श्रृङ्गार गरी बस्नु डोली डोली लि ली लिन आउँछु श्रृङ्गार गरी बस्नु तिमीलाई मेरै बनाउँछु इन्तजार गरी बस्नु प्रेम दिवस आउँछ जान्छ पिर केलाई गर्छौ प्रेम प्रेम दिवस आउँछ जान्छ पिर केलाई गर्छौ प्रस्ताव फेरि दोहोऱ्याउँछु विचार गरिबस्नु तिमीलाई मेरै बनाउँछु इन्तजार गरिबस्नु धेरै भयो गाम बेसी ओहोरो नगरेको धेरै धेरै भयो गाउबेसी ओहोरो दोहोरो नगरेको मिधा मिलाइ आउँछु भेट्न बजार झरी बस्नु तिमीलाई मेरै बनाउँछु इन्तजार गरिबस्नु गाउमा भाजी हाल्न सक्छन् हाम्रो प्रेममा गाउमा भाजी हाल्न सक्छन् हाम्रो प्रेममा उठ्न सक्ने सारा प्रश्नको जङ्गार गरिबस्नु डोली लिन आउँछु श्रृङ्गार गरिबस्नु तिमीलाई मेरै बनाउँछु इन्तजार गरिबस्नु कालीकोटे अनिको यो गजल मैले वाचन गरे, यो सामग्रीको लागि धेरै धेरै धन्यवाद त्यसै म अर्को गजल वाचन गर्दैछु मत सदै तिमी प्रिया मत मत सदै तिमी प्रिया तिम्रो दिल झोली भरसु प्रिया हजारो तिमी रोजे मत तिमी हजारो तिमी रोजे मत तिमी भरी तिम्रशु प्रिया तिम्रो दिल कोली भरसु प्रिया मया प्रेम का मीठा मीठा कुराक ेमका मिठा मिठा कुराकानी गर्दै तिमी सँगै यो मायाको सागर तर्छु प्रिया त्यसैले त सधैँभरि तिम्रै भर पर्छु प्रिया साँचो माया झुटो पारी लत्ताई हिँड्यौ भने तिम्रो दिलमा फुल्न नपाई म त झर्छु प्रिया तिमी सँगै यो मायाको सागर तर्छु यदि तिमी भन्छ्यौ भने जिन्दगीमा मैले भन्छौ भने जिन्दगीमा मैले तिम्रै सामु घाँटी रेटी रेटी म त सधैँ तिमीलाई नै माया गर्छु प्रिया तिम्रो झोली भर्छु प्रिया मोरङ हाल नौ डाँडा पारीबाट भनेर गजल पठाउनु भएको हो यो सामग्रीको लागि धेरै धेरै धन्यवाद यसै गरी गजल वाचन गर्दैछु अरू कुरालाई अलिक त पर सारिरहेको छु यद्यपि आज सबै गजलहरू त वाचन हुन सक्दैनन् तर पनि केही गजल वाचन गर्ने हाम्रो कोसिस रहन्छ र अरू बाँकी गजल चाहिँ आगामी श्रृङ्खलामा वाचन गर्नेछौँ र त्यसो त मौसम चिसो चिसो छ यहाँ नेपालमा चाहिँ झरी परिरहेछ ठाउँ ठाउँमा हिमपात पनि भइरहेको छ र स्वास्थ्यमा केही गडबडी पनि छ मेरो रुगाखुखीले सताइरहेको अवस्था पनि हो यद्यपि तपाईँले आफ्नो स्वास्थ्यको ख्याल होला यो प्रेम साट्ने प्रेम बाँड्ने दिन साँच्चै हामी प्रेम बाँडिरहेका छौं भावना साटिरहेका छौ प्रेम बिना संसार चल्दैन माया बिना संसार चल्दैन भनिन्छ नि माया गर्नेहरू प्रेम गर्नेहरूको मनमा यता कता टुटिरहँदा चोट हुन्छ घात हुन्छ पीड़ा हुन्छ र पनि यो माया भन्ने शब्द यो संसारमा यति शालिम भएर उभिरहेको छ सायद यही कारणले होला कसैले बुझेको छैन यो माया भनेको थियो तपाईँको अस्वीकार सम्झनु तपाईँको चोखो प्रेमको अस्वीकार सम्झनु प्रेम प्रत्येक गुलाबलाई झार सम्झनु यहाँ तपाईँको मनको कुरो सुनिएन यहाँ यहाँ तपाईँको मनको कुरो सुनिएन सारा स्वार्थी रहेछ रह संसार सम्झनु प्रेम प्रति गुलाबलाई झार सम्झनु फरक हो फरक चा। म प्रतिको विचार सम्झनु सारा स्वार्थी रहेछ संसार सम्झनु सायद खुट थियो क्यारे मेरै सायद खुट थियो क्यारे मेरै भाग्यमा चाहेको पाइन्न भन्ने बार बार सारा स्वार्थी रहेछ दीपकले आज चोखो प्रेमको भयो हार सम्झनु तपाईको चोखो प्रेमको अस्वीकार सम्झनु प्रेम, प्रेम प्रत्येक गुलाबलाई हो झार सम्झनु र यो सामग्रीको लागि धनी भयो तर एउटा सेर चाहिँ मैले अलिकति बुझिनँ जुन शेर थियो फरक चाहिँ छ म प्रतिको विचार सम्झनु के भन्नुभएको हो यहाँनिर अलिकतमा बुझ्न सकिएन यद्यपि साथीहरूले नेपाली युनिकोडमा गएर लेख्नुहुन्छ अथवा त्यहाँ गएर कन्भर्ट गर्नुहुन्छ के गर्नुहुन्छ त्यो कहिलेकाहीँ का चाहिँ यो फन्डहरू नमिलेको अवस्था हुन्छ त्यसैले पनि यस्तो हुन्छ यद्यपि यसलाई मिलाएर बुझ्नु होला म तिम्रै र मेरै तिमी जिन्दगाने म तिम्रै दुबै एक आत्मा बनाउन्न अस्वीकार तिम्ले गरे दुख्छ यो मनै तिमी भिकारी नदीको किनारा म प्यासी सधैँ नदीको किनारा म प्यासी सधैँ छु बनी भेल बाड़ी पिलाउन पानी फगत प्रेम देउ हुने छैन हानी सधैँ पुल्छ साथी असाध्यै छ पिउरा तिमी साथ आए निको हुन्छ रानी बनी भेल बाड़ी पिलाउन पानी म जीवन सधैँ नै तिमी भित्र खोज्छु म म जीवन सधैँ नै तिमी भित्र खोज्छु र भेटी तिमी खुसी हुन्छु ज्यानी म तिम्रै र मेरै तिमी जिन्दगानी दुवै एक आत्मा बनाऊ हुन्न सानी आ, यो मैले सामग्री उठाएँ जीवन काश्यप विराटनगर पाँच हाल सुकेधारा काठमाडौँको साथीको जियोस् गजल लेख्दा चाहिँ अलिकता लयमा पनि ख्याल गर्नुपर्छ र गजलका काफिया हुन्छन् नि काफियाको अर्थ त फरक फरक हुनु नि सानी नानी नानी सानी नानी भनेर त एउटै भने तपाईँले माया गरेर सानी भन्नुभयो होला फेरि नानी भन्नुभयो अनि रानी पनि भन्नुभएको छ अलिकत यी कुराहरूलाई पनि ख्याल गर्नुपर्छ र प्रत्येक शेरले अलिकत फरक स्वाद दिन सकि सक्यो भने चाहिँ अझै मजा आउँछ कि जस्तो लाग्छ मलाई यो सामग्रीको लागि धन्यवाद र यहाँनिर म अर्को गजल वाचन गर्दैछु त्यसपछि हामी एउटा गीत उठाउनेछौँ मैले दिएको रातो गुलाब समाएर गैन मैले मैले दिएको रातो गुलाब समाएर गइन् प्रेम प्रस्ताव राख्दा उनी रमाएर गइन् माया भन्दा अर्को ठुलो प्राप्ति छैन केही माया माया भन्दा अर्को ठुलो प्राप्ति छैन केही स्वार्थ रही त्यही माया कमाएर गइन् प्रेम प्रस्ताव राख्दा उनी रमाएर गइन् प्रतीक्षा उनलाई मेरो प्रस्तावको प्रतीक्षा उनलाई मेरो प्रस्तावको खुसी हुँदै मलाई थाक जमाएर गइन् स्वार्थ रही त्यही माया चोखो माया चोखो, चोखो माया माया हात। मैले दिएको रातो गुलाब समाएर गइन् प्रेम प्रस्ताव राख्दा उनी रमाएर गइन् मोहन बिहानीको यो गजल राखे यहाँनिर र यहाँनिर हामी एउटा साङ्गीतिक आवाज उठाउँदैछौँ निकै नै मिठो गीत चलचित्र बर्बादबाट त्यसो त हामीले गजल साङ्गीतिक गजलहरू उठाउने गर्दछौँ तर आज चाहिँ यो प्रेम साट्ने भएको यो प्रेमका कुरा भइरहेको वखत हामीले चाहिँ यस्तै यस्तै खालको गीतहरू बजाइरहेका छौँ यहाँनिर यो साङ्गीतिक आवाज जिमलाई देख्न पा ी तिनलाई हेर्दै भित्र छु देउताले केही माघ भने तिम्रै खुसी माछु तिमीलाई धडकन बनाई मुटु भित्र छु देउताल केही माघ भने तिम्रै खुसी माछु सानी तिम भई हेरि दोस्त मा भा प्रियारी मेरी प्रियार। ती में बंदा प्यारो प्रियाधानी तिंग है आथा खाहरू निधाउने तिमीलाई देख्न पाऊ साँच्चीकै यहाँनिर निकै मिठो साङ्गीतिक आवाज पिस गर्यो अब गजल बाचन गर्दैछु उजेली नै शर्मा आउने चमक तिम्रो क्या गजबको मुटु छुने सौन्दर्यता पृथक तिम्रो क्या गजबको हृदयमा धड्किरहने मुस्कानका छोटाहरू मुस्कानका छोटाहरू उदायको जुनमा छैन फरक तिम्रो क्या गजबको तिम्रो मुटुतान्किरहन्छ लुभै लाग्दो जिउमा नजर उस्तै तन्किरहन्छ अधरमा बिछाएजै चुम्मक तिम्रो क्या गजबको उदायको जुनमा छैन फरक तिम्रो क्या गजबको उचिलता निश्चा आनी बानी जवानीले छोपिदिन्छ छोटा तडक भडक तिम्रो क्या गजबको अधरमा जै चुम्बक तिम्रो क्या गजबको प्रकृतिले अचम्मको आवास लिन्छ तिमीसँग प्रकृतिले अचम्मको आवाज लिन्छ तिमीसँग के छ राशि धर्ना भन्दा रोचक तिम्रो क्या गजबको उजेली नै शर्मा आउने चमक तिम्रो क्या गजबको मुटु छुने सौन्दर्यता पृथक तिम्रो क्या गजबको क्या गजबको भनेर गजल लेख्नु भएको हो भण्डारी बाई अचम्म मिलम्ची हेलम्फु नेपाल यो गजलको लागि उहाँलाई धेरै धेरै धन्यवाद हामी कार्यक्रममा छौँ जो तपाईले अहिले कार्यक्रम गजल चौतारी सुनिरहनु भएको छ र तपाईले पनि गजल पोस्ट गर्न चाहनुहुन्छ भने हाम्रो फेसबुक पेज रहेको छ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम गजल डट चौतारी यो पेजमा चाहिँ तपाईँले आफ्नो गजलहरू राख्न सक्नुहुनेछ यो जानकारी गराउन चाहन्छु यसै अर्को गजल वाचन गर्दैछु म यहाँनिर आज आफ्नै बाँच्न पनि कस्तो सवाल भयो आज आफ्नै बाँच्न पनि कस्तो सवाल भयो यहाँनिर के लेख्नु होला हो बुझिएन नि त है यद्यपि अलिकति बुझ्ने खालको हुनुपर्छ आज आफ्नै बाँच्न पनि कस्तो सवाल भयो साँच्चै तिम्रो विश्वासले यस्तो चाल भयो हुन्थेन कि प्यारा दिलमा नदेखेको भए बरु हुन्थेन कि प्यार दिलमा नदेखेको भए गरु देखे जब पढे नयन जाने बिहाल भयो साँच्चै तिम्रो विश्वासले यस्तो भयो समिति भए खुल्ती प्यार यो दुनिया सामु समित भए खुल्ती प्यार यो दुनिया सामु बाध्यताले विदेशी समय परखाल भयो देखे जब पढे नयन झनै बेहाल भयो खै खै खै तिमीलाई मेरो प्यारको विश्वास छ छैन खै खै तिमलाई तिम्रो समय चालु गुलाबय दिवस गुलाब म यो प्रणय दिवसमा दुर्छु म तर समीप फेसबुक सम्झाल भयो आज आफ्नै बाँचना पनि यस्तो सवाल भयो सबसे तिम्रै विश्वासले यस्तो चाल भयो तपन जियम गुल्मी हाल युएईको साथीको गजल बाचन गरेर सुनाए मैले अब अर्को गजल बाचन गर्दैछु ज्यानै लिने दिने हुन्छन् कुरा प्रणयको ज्यानै लिने दिने हुन्छन् कुरा प्रणयको जब चल्छन् भित्रभित्रै छुरा प्रणयको माया बोल्ने मुटुले हो उठ्ले होइन माया बोल्ने मुटुले हो ओठले होइन नि बिर्थे बयान गर्छौ तिमी पुरा प्रणयको जब चल्छ प्रणयको गुलाबसँग साट्या माया टिप्ला कतिर गुलाब गुलाबसँग साट्या माया टिप्ला कतिर टुक्री जला कठै गरी छुरा प्रणयको बिर्थै बयान गर्छौ तिमी पुरा प्रणयको धुपको पछि उठ्छौ तिमी अनि कहाँ हुन्छ रुखको पछि कुट्छौ तिमी अनिसम्म छुट्छन् कि त सुन्दरी ज्यानै लिने लिने हुन्छन् कुरा प्रणयको जब चल्छन् भित्रभित्रैको वीरेन्द्र राई आफ हाल दक्षिण कोरियाको साथीको गजल वाचन गरेर सुनाइल गर्दैछु आफू त एकल के को प्रेम दिवस दुखी हरपल केको के को प्रेम दिवस पसिनाले खलखल रथालिङ्ग अवस्था खुसी छैन कतै रथालिङ्ग अवस्था खुसी छैन कतै मनै छैन चञ्चल के प्रेम दिवस पसिनाले खलखल के प्रेम दिवस आज जुटे भोलि टुर्छन् अचेलका नाताहरू आज जुटे भोलि टुर्छन् अचेलका नाताहरू यहाँ माया हुन्न सफल के प्रेम दिवस मनै छैन चञ्चल के प्रेम दिवस माया देखाउनुलाई केही दिन कुर्नु पर्ने देखाउनुलाई यही दिन कुर्नुपर्ने सबै ढाँट अनि छेम दिवस आफू त एकल के को प्रेम दिवस एउटा गजल बाचन गरे जियोस् आफू त एकल के प्रेम दिवस दुखी छु हर पल प्रेम दिवस तपाईँ एकल हुनुहुन्छ एक्लो हुनुहुन्छ भने प्यार गर्नुहोस् माया गर्नुहोस् अनि तपाईँ जुन हरपल पल दुःखी हरपल हर पल हर सुखी हुनुहुन्छ खुसी हुनुहुन्छ प्यार गर्नुहोस् न त मात्रै है जे होस् यो गजलको लागि धन्यवाद दिनेश भाट, तारापानी साथ अर्घ साथीको गजल वाचन गरेँ मैले यहाँनिर अब चाहिँ अर्को गजल वाचन गर्दैछु हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ केही गजलहरू बाँकी छन् यी गजललाई वाचन गरेर सुनाउँदैछु मनभरि माया फुलाइ गर्नु गराउने मनभरि माया फुलाइ गर्नु गऱ्यौ नि भमराजे फुलमा गर्नु गऱ्यौ त्यसै पनि तिम्रो रूपले लट्ठ पार्दै थियो त्यसै पनि तिम्रो रूपले लट्ठै पार्दै थियो मनमा पस्ने बाटो फुलाई गर्नु गऱ्यौ नि भमराजे फुलमा गर गर्नु गऱ्यौ सागर जस्तै रहेछ माया अहिले चाल पाएँ सागर जस्तै रहेछ माया अहिले चाल पाएँ पानी माथि नहुँझै डुलाई गर्नु गऱ्यौ मनमा पस्ने बाटो ठुलाइ गर्नु गऱ्यौ नि धेरै कुरा गरौँ भन्थे अझै पहाड चढु भन्थे धेरै कुरा गरौँ भन्थे अझै पहाड चढौँ भन्थे पिरातीको योपिङमा झुलाइ गर्नु गऱ्यौ नि पानी माथि नहुँझै डुलाइ गर्नु गऱ्यौ न्यानो हुने बाहनामा अङ्गालोमा लुटपुटिँदै यौवनमा मन बहुलाई गर्नु मन भरी माया फुलाइ गर्नु गऱ्यौ नि पम राजे फुलमा गर्नु गऱ्यौ नगेन्द्र न्युपाने जुरुपानी नौ झापा हाल साउदी अरबको साथीको गजल वाचन गरेर मैले सुनाएँ यहाँनिर अवश्य एउटा गजल वाचन गरौं न जित भयो न हार भयो तडपाई नै फेरि बार, बार भयो प्रणय दिवसको प्रणय दिवस चलिरहँदा आज ती पुराना दिनसँग टकरार भयो तडपाइने फेरि बार बार भयो त्यो मायामा हिजो घात हुँदा आजका प्रस्तावमा दुधार भयो तडपाइनी फेरि बार बार भयो कैयौ मन यहाँ तड्पिएको देखेपछि कैयौँ कैयौं मन यहाँ तडपिएको देखेपछि एक्लो रहने यस्तो विचार भयो आज का भयो तब मात्र जीवन हो, तब, तब मीवन हो उसको मया हिजो व्यापार जेत यो नारी को लागी, जीवन गौतम बाग्लुंग हाल दक्षिण कोरिया को साथीला धन्यवाद भोभो माया छैन भने तर्किएर जाऊ भुल्न सहज हुन्छ कि त झर्किएर जाऊ पँदेरीमा जाने बाटो एउटै छ तिम्रो मेरो पँदेरीमा जाने बाटो एउटै छ तिम्रो मेरो यदि मलाई देख्यौ भने फर्किएर जाऊ भुल्न सहज हुन्छ कि त झर्किएर जाऊ तिमलाई सहज भए पनि मलाई हुन्न भुल्न तिमलाई सहज भए पनि मलाई हुन्न भुल्न हतार होइन सानो अलिक फर्किएर जाऊ यदि मलाई देख्यौ भने फर्किएर जाऊ माया भन्दा ठुलो भयो धन तिम्रो लागि माया माया भन्दा ठुलो भयो धन तिम्रो लागि हाँसी खुसी रमाउँदै मर्किएर जाऊ यदि मलाई देख्यौ भने फर्किएर जाऊ तिम्रो डोली सँगै यता मेरो लास उठला तिम्रो डोली सँगै यता मेरो लास उठला देख्यौ भने फुल छर्किएर जाऊ भू भू माया छुइन भनेर गजल लेख्नुभयो दीपक नेउ पानी शङ्खु जैनपुर खाल मुभूमि भनेर नाम ठेगानाले गराउनु भएको छ त्यसको लागि केही गजलहरू वाचन गर्छ हामी कार्यक्रमको नितान्त अन्त्य राइसकेका छौ पत्र सँगै राखिएको एउटा रातो गुलाब थियो पत्र सँगै राखिएको एउटा रातो गुलाब थियो महिनौ पहिले पठाएको प्रेमको जवाब थियो माग्यौ साथ विश्वासमा थमाइदिए हातहरू माग्यौ सात विश्वासमा थमाइदिए हातहरू मुटु दिए मुटु नै ल्याऊ भन्ने अर्को प्रस्ताव थियो महिना पहिले पठाएको प्रेमको जवाब थियो तिमी हिडा फुलहरूमा काँडा बरु तिमी हिँड फुलहरूमा काँडा बरु दुनियाँले जे भने नि एक नौलो सुरुवात थियो पत्र सँगै राखिएको एउटा रातो गुलाब थियो प्रष्ट थियो नभने नि जवानीको तारिफसँग प्रष्ट थियो नभने नि जवानीको तारिफसँग उनको रुखको बयान गर्दै हिँड्ने पछाडि जमा थियो दुनियाले एक नौलो सुरुवात थियो संगालेर र डाकेको खुसी साथमा चुम्बन वर्षिए आधी सरी उनको माया मनमा विकराल थियो उनको रुपको बयान गर्दै हिन्ने पछाडि जमा थियो राजीनामा गरी मन मुटु लाग्थ्यो लिलामीमा राजिनामा, राजिनामा गरी मनमुटु लाग्थ्यो लिलामीमा मेरो दिलको लाल पूर्जामा उनको औठा छाप थियो पत्रसँगै राखिएको एउटा रातो गुलाब थियो मैना पहिले पठाएको प्रेमको जवाब थियो यो, यो सामग्रीको लागि देवराज वन्दना दिवस अश्रुमाली असराङ तिन गोर्खा हाल मरुभूमिको छातीबाट भनेर नाम ठेगाना उल्लेख गराउनु भएको छ यसको लागि धन्यवाद यसै गरी म अर्को सामग्री उठाउँदैछु बोल्देऊ न बोलदेऊ बोलदेऊ न बोल्देऊ एमेरिकाले घुमाउँछु बरु लगेर कोइलाले अति माया गरे हरेक पल पलमा अति माया गरे हरेक पल पलमा आखिर निष्ठुरी नबन्देऊ न जाले घुमाउँछु बरु लगेर कोइलाले दुःख पनि दिँदैन बसी बसी खाउली दुःख पनि दिँदैन बसी बसी खाउली एउटै फुल हो यो मुटुकी माली आखिर निस्तुरी नबन्द्याउन जाले कति वर्णन गर्नु तिम्रो सुन्दरताको कति कति वर्णन गर्नु तिम्रो सुन्दरताको नसालु ती नहेन् मेरै दाइकी साली एउटै फुल हो यो मुटुकी माली हिमाल पहाड तराई हाम्रै त हो अनि तिम्रै नाम गराइदिन्छु कणाली बोल्दै न बोल्देऊ मेरी खाली घुमाउँछु बरु लगेर पारस खनाल अर्घि खान छ हाल मलेसियाको साथीको यो सामग्री उठाएँ अब चाहिँ हामी कार्यक्रमको अत्याउँति राइसकेका छौँ विदा हुनुपर्छ जी होस् कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद आज गजल बाचन गर्ने शैली अलिकता फरक हुँदा तपाईँलाई अचम्म लाग्यो होला है यद्यपि अजम्म नमान्नु होला हामी हतारमा छौँ नेपालको समस्या तपाईँलाई थाहा नै छ होइन लोड सेडिङ भइरहन्छ र रा हामी यो समयको एरियाभित्र चाहिँ छिटो छिटो गजलहरू वाचन गरेर अनि यो हुन्छ नि अब अरु अरु समस्याहरू पनि केही प्रविधि समस्याहरू भएको हुनाले पनि अलिकति गाह्रो भएको हुनाले यसलाई यसो गरिएको हो यसरी बुझ्नुहोला र आज प्रेम दिवस सबै सबैलाई धेरै धेरै शुभकामना प्रेम गर्नु होला माया गर्नुहोला कहिले पनि धोक कहिले पनि धोका नदिनु होला चोट नदिनु होला पीडा नदिनु होला पीडा खप्न निकै गाह्रो हुन्छ मैले त भन्दै आइरहेको छु सम्झना त जति बेला पनि आउँछ तर बिसोडो पछिको सम्झनाले निकै सताउने गर्छ त्यसैले त्यस्तो सम्झना नपठाइदिनुहोला एउटा मिठो सम्झना पठाइदिनु होला उसलाई आतुर होस् तपाईँलाई भेट्न तपाई केही यादमा हराओस् त्यो मान्छे हो त्यही मान्छेलाई प्यार गर्नुहोस् माया गर्नुहोस् त्यस्तो खालको याद पठाइरहनुहोस् ताकि त्यो यादले उसको मुटु नजलाओस् जिन्दगीभर त्यस्तो याद चाहिँ पठाउनु होला ठिक छ तपाईँले माया गर्नुहुन्छ माया गर्ने मान्छे मैले धेरै सिकाइरहनु पर्दैन अब कार्यक्रमबाट विदा हुनुपर्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद र आज गजलहरू उपलब्ध गराउनु भएको हो भण्डारीदाई अचम्म भण्डारी दाई अचम्मजीले जो उहाँलाई धेरै धेरै धन्यवाद अनि धेरै गजलहरू प्राप्त छन् हामीले सामाजिक सञ्जाल फेसबुकबाट केही गजलहरू त्यहाँबाट लिएका हौ यद्यपि त्यहाँ हामीले चाहिँ एउटा स्टाटस अपडेट गरेका थियौं र त्यहाँबाट चाहिँ केही गजलहरू आएका थिए ती गजललाई वाचन गरिएको यद्यपि अरू गजलहरू चाहिँ वाचन भएका छैनन् र वाचन भएका गजलहरू पनि हामी छिटो छिटो हतार हतारमा वाचन गरियो आगामी श्रृंखलामा अझै नयाँ जुस र जाँगरको साथमा हामी प्रस्तुत हुने बाचा गर्दै आजको कार्यक्रमबाट प्रविधिका मित्र वासुदेव कुवर आरोही र कार्यक्रम उत्पादन सहयोगी रविन्द शर्मासँगै म कार्यक्रम सञ्चालक आवाजको फेकाला डीएनके कुमार